को समय थियो जुजुमान र उनका दुई नयाँ परिचित जमुना र डुबी गल्लीमा देखिए उनीहरू एउटा घाँसे पार्कतर्फ जाँदै थिए हुन त त्यो पार्कमा सबै दिशातिरबाट मानिसहरू आउँदै थिए कोही खुट्टाले हिँडेर अनि कोही घोडाले टेकेर यस अगाडि नै जुजुमानले त्यो बिरानो टापुमा अग्ला मानिसहरूले बड़ी कर तिर्नु परेको र बड़ी कर तिर्नुबाट बस्नका लागि मानिसहरू आफूलाई होचो बनाउन घुडाले टेकेर हिँड्ने गरेको अनुभव त सँगाली नै सकेको थियो त्यसैले यो कुराले उनलाई धेरै अचम्मित तुल्याएन त्यो पार्कको बीचमा एउटा ठूलो ढिस्को थियो अनि पार्कभित्र पसेका सबै मानिसहरू त्यही ढिस्को वरिपरि जमा हुँदै थिए राम्रै भयो हामी अलिक छिट्टै पुग्यौं जमुनाले भनिन् चाँडै नै यो ठाउँ हाम्रा महान् अन्वेषकको अनुयायीहरूले भरिनेछ सबैजना वहाको कुरा सुन्न चाहन्छन् नि उनीहरू पनि त्यही खासे चौरमा चुचुक्क बसे त्यहाँ भएका सबै अनुहारहरू महान् अन्वेषकको पर्खाइमा थिए जुजुमानले उनको पछाडिबाट एकजना मानिस बोलेको सुने आश्चर्य मैले त महान् अन्वेषक वक्ताको उपस्थितिको कुनै आशै गरेको थिएन तर आज हामीले उहाँलाई देख्न पाउने भयौं राम्रै भएछ उनको साथीले जवाफ दिए कसैले पनि महान अन्वेषक यहाँ आउँछन् भनेर आशै गरेको छैन त्यति नै बेला पूरै कालो भेषमा एकजना अग्लो र डरलाग्दो देखिने मानिस देखा परे हतारिँदै दे। उनी भीड़को बीचतिरबाट त्यो ढिस्कोमा पुगे उनका आँखा बिस्तारै आफूलाई हेरिरहेका मानिसहरूलाई नियाल्नतर्फ दौडिए त्यसपछि उनी जोडसँग कराए शान्ति नै युद्ध हो बुद्धि अ स्वतन्त्रता दासत्व हो उनी जोडसँग कराए ती मानिसको कड़ा स्वर त्यो शून्यतालाई चिर्दै टाडासम्म फैलियो जुजुमानले अलि डराए जस्तो देखिएको भीड़लाई नियाले हेरे सबैजना चुपचाप ती महान अन्वेषक वक्ताको कुरालाई सुनिरहेका थिए तर युवा जुजुमानले प्रतिवाद गर्दै सोध्न थाले किन तपाईँले स्वतन्त्रता दासत्व हो भन्नुभयो जुजुमानको धृष्टताबाट स्तब्ध भए जमुनाले उनलाई खसुक्क हप्काइन् मैले तिमीलाई भनेकै थिए उहाँले तिम्रो सबै प्रश्नको जवाब सब दिनेछ भनेर तर तिमीले यसरी उहाँलाई सिधै प्रश्नसै सोध्नु हुँदैनथ्यो ती महान अन्वेषकले प्रश्न सोध्ने युवकमाथि कर्के नजरले हेरे अहिलेसम्म कसैले पनि उनलाई हाक दिने हिम्मतै गरेका थिएनन् हलुका बतासले पातहरू हल्लिएको आवाज मात्रै त्यो बगैंचामा सुनिएको थियो त्यसपछि महान अन्वेषक गर्दै जुजुमान जुजुमानतर्फ र तर्फ खनिए स्वतन्त्रता नै मानव जगतले भोगेको सबैभन्दा ठूलो बोझ हो चर्को स्वरमा चिच्याउँदै र हात टाउको माथि उठाएर उनले भने स्वतन्त्रता नै सबै बन्धनहरूमध्ये सबैभन्दा शक्तिशाली बन्धन हो किन अरूले आफूलाई के ठानलान् भनेर वास्तै नगरी जुजुमानले दृढ़ रूपमा प्रतिवाद गरे महान अन्वेषकले जुजुमान फर्की जोरदार रूपले फेरि भने स्वतन्त्रता भनेको पुरूष र महिलाहरूले काँधमा बोक्न नसक्ने अति नै गरूंगो बोझ हो किनभने यसमा मन र इच्छाको प्रयोग गर्नुपर्छ पीड़ा र भएको चिचाहटसँगै महान अन्वेषकले उनलाई चेतावनी दिए स्वतन्त्र विचारले तपाईहरू आफैलाई आफ्नै कर्ममा पूर्ण जिम्मेवार बनाउनुहुन्छ भीड़ उनको कुराले भयभीत थियो कसैले भयभीत वातावरणबाट मुक्ति हुन आफ्ना हात भन्दा माथि उठाएर थपड़ी बजाए तपाजुमानले जु दृढ़ भएर सोधे अन्वेषकले अब एक कदम पछाडि हटेर अनुहारलाई कोमलतामा बदल्दै नरम भाषा प्रयोग गर्न थाले एक्कासी उनले आफ्नो खुट्टाको नजिकै रहेको बिरुवा उखेले मेरा प्यारा भाइबहिनीहरू मैले बोलेका कुराको खतरा तिमीहरूले महसुस नगर्न सक्छौ तिमीहरूले एकपटक आफ्ना आँखा बन्द गर र यो सानो बिरूवाको बारे कल्पना गर त उनको आवाज नरम हुँदै गयो र यसले भीड़मा पनि अलिकति सजिलोपना ल्यायो जुजुमान बाहेक सबैले आफ्ना आँखाहरू राम्रोसँग बन्द गरे र ध्यानमग्न भए मन्त्र पार्दै महान अन्वेषकले उनीहरूलाई एउटा चित्रको व्याख्या गर्न थाले यो सानो बिरुवा ठूलो रुखको सानो रूप हो जुन माटोमा जरा गाडेर पृथ्वीमा अडेको हुन्छ यसको कामको लागि यो उत्तरदायी हुँदैन यसका क्रियाकलापहरू पहिले नै निश्चित हुन्छन् प्यारा श्रोताहरू एउटा जनावरको कल्पना गर्नुहोस् एउटा सानो चिटिक्क परेको मुसो आहारा खोज्न रूखहरूको बीचबीचमा दौड़िरहेको छ यो भूवाधार जीव उसको क्रियाकलापको लागि जिम्मेवार छैन मुसाले जे गर्छ त्यो सबै प्रकृतिले पहिले नै निर्धारित गरेको हुन्छ आहा प्रकृति अनि यो मुसा कति सुखी जनावर न त बिरुवा न त जनावर यिनीहरू कसैले नै आफ्नो इच्छाको गरौँ भारीबाट पीड़ित हुनुपर्छ किनभने तिनीहरूले विकल्पहरूको सामना गर्नुपर्दैन यसैले उनीहरू कहिले गलतै हुन सक्दैनन् केही त्यो भीड़मा गुनगुनाउन थाले ओ, तेस्ते हो महान अन्वेषकज्यू त्यस्तै हो त्यस्तै हो अनि केहीले त थपडी पनि बजाउन थाले ती बहुआयामिक व्यक्तित्व ठानिएका नेताले सिधा र अगलो भएर उभिँदै भन्दै गए आँखा खोल्नुहोस् र आफ्नो वरिपरि हेर्नुहोस् एउटा मान्छे जुन मूल्य र छनौटहरूमा बाँधेको हुन्छ म तिमीहरूलाई भन्छु उसले गल्ती गर्न सक्छ गलत मूल्य र छनौटहरूले तिमीहरूलाई र त्यस्तै अरूलाई पनि चोट पुर्याउन सक्छ अझै छनौटको ज्ञानले पीड़ा निम्त्याउँछ त्यही पीड़ा नै जिम्मेवारी हो मानिसहरू डराउँदै र आतिदै एकअर्काको नजिकै गुजमुच्छ भएर बस्न थाले जुजुमानको नजिकै बसेका एउटा केटाले चिच्याउँदै भन्यो कृपया महाशय कसरी हामी यो विपत्तिबाट अब बस्न सक्छौ त यसबारेमा पनि बताइदिनुहोस् न भन्नुहोस् न हामी यो भयानक बोझबाट कसरी मुक्त हुन सक्छौ अर्कोले पनि निवेदन गर्यो यो सजिलो त हुँदै हुँदैन तर हामी सबै मिलेर यो डरलाग्दो खतरामाथि विजय प्राप्त गर्न सक्छौ त्यसपछि उनले यति नरम भाषामा बिस्तारै बोले कि जुजुमानले उनको कुरा सुन्नलाई अगाडि नै सुक्नु पर्यो मलाई विश्वास गर्नुहोस् मैले तपाईहरूका लागि निर्णय गर्नेछु त्यसमाथि तपाईहरू स्वतन्त्रताबाट हुने सबै गल्ती र जिम्मेवारीबाट मुक्त हुन सक्नुहुन्छ निर्णयकर्ताको रूपमा सबै पीड़ाहरू म आफैले लिनेछु त्यसपछि अन्वेषकले हात माथि उठाएर चुच्चाए अब सबै अगाडि बढ्नुहोस् सबैजना गल्ली गल्लीमा जानुहोस् ढोकाहरू ढकढकयाउनुहोस् मैले तपाईहरूलाई दिएको निर्देशन घर, -घर पुर्याउनका लागि प्रयास थाल्नुहोस् मेरो विजय निश्चित छ तपाईँको निर्णयकर्ता शासकहरूको परिषदमा हुनेछ भीड़ पनि उनको समर्थनमा जोडले चिज्यायो खुब जोडले चिज्यायो अनि सबै साथ उठे र चारै दिशातर्फ फैलिन थाले उनीहरूमा गल्ली गल्लीमा को पहिला पुग्ने त भन्ने तछाड मछाडै हुन थाल्यो त्यहाँ जुजुमान र महान अन्वेषक मात्रै बाँकी रहे यस नै रक्सीले अलिअलि माथिसकेका डुबी चौरमा हल्का घुरी थिए जुजुमानलाई भने त्यो सबै दृश्य देखेर विश्वास नै लागेन उनी त्यो भीड़को बहुलठीपना र त्यो कालो कपड़ा लगाउने मानिसको अनुहारलाई पालैसँग नियालिरहे अन्वेषकले पनि टाढातिर हेरे जस्तै गरेर जुजुमानपट्टि फर्के जुजुमानले सन्नाटालाई चिर्दै फेरि एउटा प्रश्न तिर्च्याए सबै निर्णयहरू गर्नका लागि तपाईँको के सामर्थ्य छ सा तपाईँले सबै निर्णय सही नै गर्नुहुन्छ भनेर कसरी मान्ने त केही छैन तिरस्कारयुक्त लवजमा अन्वेषक भनिएका ती व्यक्तिले भने छनौटको स्वतन्त्रता भएमा त्यहाँ क्षमताको प्रदर्शन पनि गर्नुपर्ने हुन्छ प्रतिस्पर्धा हुन्छ अशान्ति हुन्छ मेरा मानिसहरूले सामर्थ्य भन्दा शान्त वातावरण चाहन्छन् तर तिम्रो लागि सानो मान्छे म सोद्धैछु भना तिमी त के मनपर्छ तिम्रो छनौट पनि मलाई नै गर्न देऊ अनि तिमीलाई यति धेरै प्रश्न सोधिरहनुपर्ने आवश्यकता पनि रहँदैन केही नबोली जुजमान खाली भइसकेको त्यो पार्कबाट बाहिर निस्के महान अन्वेषक भनिएका ती मानिसको हाँसोले उनलाई धेरै परसम्म पछ्याइरहेको थियो